उत्पत्तिको पुस्तक अध्याय बाइस अब्राहमको विश्वासको जाँच केही समयपछि परमेश्वरले अब्राहमको ठूलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो हे अब्राहम तिनले भने म यहीँ छु उहाँले भन्नुभयो तेरो छोरो अर्थात् तैँले माया गरेको तेरो एउटै छोरो इसाहाकलाई लिएर मरियाहको देशमा गई मैले तेखाएको डाँडामा त्यसलाई होमबली गर अब्राहम बिहानै उठेर गधामा काठी कसे र आफ्ना दुई जना र छोरो इसाहाकलाई साथमा लिए र होमबलीको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे तेस्रो दिन अब्राहमले हेर्दा टाडामा त्यो ठाउँ देखे तब अब्राहमले आफ्ना कमाराहरूलाई भने तिमीहरू यहीँ गदाहासँग बस म र यो केतो ऊ परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ अब्राहमले होम्बलीको दाउरा उठाएर आफ्नो छोरो ईशाहाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए यसरी ती दुवैजना सँगसँगै गए ईशाहाकले आफ्ना पिता अब्राहमलाई भने बुबा तिनले भने के हो छोरा त्यसले भन्यो यी आगो र दाउरा त छन् तर होमबलीको थुमा चाहिँ खुई अब्राहमले भने छोरा परमेश्वरले नै होमबलीको निम्ति थुमा जुटाइदिनुहुनेछ अनि ति दुबै सँगसँगै गए परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर रा राखे त्यसपछि तिनले आफ्नो छोरो इसाहाकलाई बाँधेर बेदीमा दाउरामाथि राखे तब अब्राहमले आफ्नो छोरालाई बलि छ उठाए तर परमप्रभुका एउटा दूतले स्वर्गबाट तिनलाई हपारेर भने हे अब्राहम अब्राहम तिनले भने म यही छु उनले भने तेरो हात त्यस केटामाथि न उठा र त्यसलाई केही नगर अब मैले थाह पाएँ त परमेश्वरसँग डराउँदो रहेछस् किनकि तेरो छोरो तेरो एउटै छोरालाई पनि मबाट तैँले रोकेर राखिनस् अब्राहमले माथितिर हेरे र रह एउटा भेडा झाँडीमा सिंह अल्झिएर फसेको देखे अब्राहमले गएर त्यस भेणालाई ल्याए र तिनका छोराका सट्टामा त्यसैलाई होमबली गरे यसकारण अब्राहमले त्यस ठाउँको नाउँ परमेश्वरले जुटाउनुहुन्छ राखे परमेश्वरको डाँडामा जुटाइनेछ भनी आज पर्यन्त भनिन्छ परमप्रभुका दूतले दोस्रो स्वर्गबाट अब्राहलाई कराएर भने परमप्रभु भन्नुहुन्छ मैले आफ्नै नाउँमा शपथ खाएको छु कि तैँले यो काम गरेकोले र तेरो छोरो अर्थात तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तलाई आशिष दिनेछु तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुन्द्र किनारका बालुवा सरह म तुल्याउनेछु तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन् तेह्रै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि जैले मेरो वचन पालन गरिस त्यसपछि अब्राहम आफ्ना कमाराहरू कहाँ फर्केर आए र रा तिनीहरू उठे र वीरसेवासम्म सँगसँगै गए र अब्राहम वीरसेवामा बसोबास गरे केही समयपछि मिल्काले पनि तपाईँका भाइ नाहोरबाट छोराहरू जन्माइन् भन्ने कुरा अब्राहमले सुने जेठो उज त्यसको भाइ बुझ र आरामका पिता खमुवेलसेद हजो पिलदास हिदलाप र बतुवेल बतुएलले रिवेकालाई जन्माइन् यी आठै छोरालाई अब्राहमका भाइ नाहोरबाट मिलकाले जन्माइन् यी बाहेक रूमा नाउ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम तहस माकालाई जन्माई